भावना जागृति चेतना रस्तुति को एकल कविता वाचन मस्कार उज्यालो रेडियो नेटवर्को कार्यक्रम एकल कविता वाचन में तगत आज को, को मा एकल कविता वाचन म यूई यूनाइटेड अरब एमिरेट्स कोहर अबुधाबीट लु मस एकल कविता वाचन में दीपराज निंगहांग होव दीपराज न्योंगहांग को जन्म ताप्लेजुंग अरंग पथरीवा को घर हो तर ये म एकल कविता वाचन वहांसंग बस हमी आबुधाबी को इलेक्ट्रा भाव में छुई हजार छदि वहां निमित रूप में यहां बस्ते आई नजिक एनएमसी अर्थ न्यू मेडिकल सेंटर हस्पिटल में कार्यरत हो आज हमी वहांसंग कविता सुंदी करवि दीपराज जी तगत मैले त तपाईँलाई चिन्दिनँ थिएँ म त यहाँ साहित्यकर्मीहरू को खोस्दे खोस्दे को हुनुहुन्छ खोज्दै खोज्दै हिँडेको छु केही समयलाई घुम्न आएको बेलामा र यति बेला हाम्रा सहकर्मी साथी उमाकान्त पाण्डेजीले मलाई विभिन्न साहित्यिक साथीहरूसँग भेटाउँदै हिँड्नुभएको छ केही संक्षिप्त विवरण उहाँले पनि बताउनु भएको छ तपाईँ लामो समयदेखि कविता लेख्नुहुन्छ भनेर तर तपाईँकै मुखबाट सुन्दाखेरि कहिलेदेखि कविता लेख्नुहुन्छ कस्ता कस्ता कवितामा रुचि लाग्छ तपाईँलाई कवितासँग परिचय जोडिने कवि दीपराजको बारेमा सुन्न मन लाग्यो धन्यवाद मलाई म कविता र साहित्य चाहिँ खास मेरो पहिलादेखिको रुचि नै हो र यहाँ म टु मा सिक्समा आएदेखि नै निरन्तर रूपमा कविता लेख्दै आइरहेको छु र मेरो दुई हजार दसमा क्षतिज रोइरहेछ भन्ने एउटा कविता पनि प्रकाशन भइसकेको र कविता कविताहरू चाहिँ विभिन्न अहिले विभिन्न धारमा लेख्छन् होइन अब साहित्यकारहरूले आफ् आफ्नो धारहरू समाएको छन् कसैले यो कसैले ऊ कसैले त्यो आफ्नो आफ्नो छ अब एक त अब बहुलवाद सबैमा हुनु पऱ्यो होइन बहुलवाद चाहिँ नभइकन चाहिँ अलिकति अहिलेको परिवेश अहिलेको युगमा त्यति मेल खान्छ मलाई लाग्दैन र बाँकी बादहरू आफआफ्नै बादहरू आफआफ्नै तरिकाले साथीहरू चलिराख्नु भएको छ अब कसैलाई स्वतन्त्र लेखनमा पनि उहाँहरू लागिरहनु भएको छ अलिकति पछिल्लो पटक मलाई चाहिँ उत्तर आधुनिकले अलिक थोरै थोरै केही खिचेको हो तरै पनि ठ्याक्कै उत्तर आधुनिक मात्रै होइन मैले चाहिँ अहिलेसम्म म पनि स्वतन्त्रमै लेख्छु लेख्नु चाहिँ तर त्यसमा बहुलवाद चाहिँ सबै कुरोले अनिवार्य देख्छु कति मजासँग बुझाइदिनुभयो सबै कविताका बादहरूसम्म हामी प्रवेश गऱ्यौँ अब सबभन्दा पहिला म तपाईँको एउटा कविता सुन्छु त्यसपछि तपाईँका बारेमा मैले सुनेका र तपाईँले बताउनुपर्ने कतिपय कविता सम्बन्धी कुराकानीहरू ल्याउँछौँ कुन कविता सुनाउनुहुन्छ मैले हामी र तरङहरू यो कवितामा अलिकति म केही कुरो भनिहालौँ कविता चाहिँ अब धेरै जनमासहरूमा चाहिँ के छ भने अब प्रष्ट रूपमा गीत जस्तो कसैले धेरैले त्यसरी गीत जस्तो एउटा चा, गीत चाहिँ एउटा छरङ्ग हुन्छ तर कवितामा अलिकति भास्ट त्यसमा चाहिँ धेरै शब्द र त्यसको चाहिँ अर्थहरू ठ्याक्कै आउने भन्दाखेरि पनि कविताहरूमा चाहिँ बिम्ब खोज्नुपर्ने हुन्छ र बिम्बलाई चाहिँ विभिन्न तरिकाले माने अब बुझ्नेहरूले आफआफ्नो आप आप तरिकाले दे बिम्बहरू आप देख्न सक्छन् होइन त्यस कारण मैले पनि आफ्नो तरिकाले लेखेको छु तपाईँहरूले अब आफ्नै तरिकाले कस्तो बिम्बमा हेर्नुहुन्छ त्यो पनि तपाईँहरूको एउटा सोच तपाईँहरूको एउटा चाहिँ आफ्नो के एउटा सोचाइ र बुझाइमा पनि भर पर्छ म यो एउटा चाहिँ हामी र हाल तरङ्गहरू भन्ने एउटा कविता म वाचन गरेर गइरहेको छु सुनिदिनु होला थुम थुम छोएर हिँड्दै उक्लेर हिमफेदीतिर थुम थुम छोएर हिँड्दै उक्लेर हिमफेदीतिर आफ्नै हातका पौरखले खोतल्दै हिउँका ढिस्कोहरू एकल मान्छेहरू भिजाउँछन् बर्छौँ जलेका आँतहरू आफ्नै हातका पौरखले खोतल्दै हिउँका ढिस्कोहरू एक कुल मान्छेहरू भिजाउँछन् वर्षौँ जलेका आँतहरू थोक फेल्दा फुलेर रा रातामै थोक फेल्दा फुलेर रा राताम्मै बिम्ब प्रतिबिम्ब हाम्रै गाउँका साइली माइली सरह फुलिरहन्छन् सँगै फेदाङमा बाजेहरू फलाकिरहन्छन् मुन्दुम बनाउँदै मनाउँदै तक्सम्बाहरू सुन्दर सिन्धु बगिरहुन् सुन्दर युफ्रेटिस बगिरहन् सुन्दर अरूण तमोर बगिरहुन् सुन्दर अमेजन र युवा खोला बगिरहुन् सुन्दर नाइल बगिरहुन् पानी नहो जीवनको लागि सभ्यताका लागि बगिरहेथे बगिरहेछन् केवल हामी फ्युजनमा अल्मलिरहेछौँ धरती फुटाएर ताँदो ताँदोबाट फुसिलहरू निस्केर हाँसो फुटाएर उभिन्छन् जङ्गलभरि धरती फुटाएर ताँदो ताँदोबाट धाँधो धाँधोबाट फोसिलहरू निस्केर हाँसो फुटाएर उभिन्छन् जङ्गलभरि सिस्नु घारीभित्र अब के को डर समुद्रभित्र हामी जल भएका छौँ यतिखेर सिस्नो घारीभित्र अब के डर डर भित्र हामी जल प्राणी भएका छौँ यतिखेर तैपनि सम्भव असम्भव असम्भव सम्भव थेग्न नसक्नुले जोड घटौका युद्धहरू घनकार हामी भरिरहेछौँ आफ्नै मृत्युको एक मेला सम्बोधन सिम्फोनी धुनलाई सम्बोधन नौमती बाजालाई सम्बोधन च्याब्रुङ ढोल र डम्फूलाई सुनौँ आफ्नै उमङ्ग धुनहरू सम्मान गरौँ आफ्नै मनहरूलाई दिनभरि घाम झुल्कनुपर्छ रातभरि ताराहरू चम्किनुपर्छ औँसी र पूर्णिमा रीतिले रीति मत दुनिया को तीन गुणा भापनी पर्व बोलि म यथार्थ दुनिया को तीन गुणा भंद पर्व बोलि माछा गला में पहरी रहे तर शेकमुरी फूलि ही थोकफेला फूलि ही मनहर भि को हिरोसिमा मनसान्टो छर्किँदै पटक फेरी र छर्कनुमा आवश्यक नै हुँदोरहेछ लोध जस्तैले अङ्कुराउँछ टुसो र मान्छेहरू जीवन बोकेर उकाल, उकालो उकालो उक्लिरहन्छन् माउन्ट फुजीतिर प्रत्याभूतिका अनुभूतिहरू बोकेर फर्कनु छ आफ्नै बस्तीमा र हेरिरहन्छु तल तल तल तल तल आफ्नै सुन्दर बेसीतिर कति मिठो असाध्यै सुन्दर कविता यति बेला मलाई म युएईको राजधानी आबुधाबीमा छु जस्तै अनुभूति भइरहेको छैन म नेपालभित्रै छु जस्तो लागिरहेछ यति नेपालीपन भरीद नेपीमात्र होने साहित्य रंग यहां र साहित्य पूर्णतः नेपाली मटोमें हमी उस्तों अनुभव दवि दीपराज न्योंंगहांग मसंग ताप्लेजोंग मोरंग पथरी वहां को घर रु हजार छि निरंतर रूप में वहां यूएई में बस कविता निरंतर ख्त सुनावने ठा कौ मैं ता सुनाउने ठाउँहरू मिल्छ मिल्नको लागि तर यसै यति सजिलो चाहिँ छैन अब साहित्यिक कार्यक्रम यसै मान्छेहरू अब त्यति जमघट हुन सक्दैन कहिलेकाहीँ अब सानोतिन यसो सा कार्यक्रमहरू हामी गर्छौँ त्यसमा चाहिँ कहिलेकाहीँ सुनाउने मौका पाइन्छ त्योभन्दा पहिला चाहिँ अब पहिला पहिला हामीले यसरी सुनाउने ठाउँहरू नहुँदाखेरि हामीले एउटा सर्वदा बाङमाई प्रतिष्ठानको अन्डरमा चाहिँ एउटा हामीले चोकको नाम पनि सर्वदा अचोक भनेर यहाँनिर हामीले नामाकरण गरेका थियौँ त्यहाँ चाहिँ हामी साहित्यकारहरू कविहरू चाहिँ भेला भएर एकअर्कामा आफ्नो कविताहरू वाचन गर्ने र सुन्ने गर्थ्यौँ त्यो एउटा कहिलेको कुरा हो यो टु थाउजन्ड सिक्स सेभेन एट नाइनतिर सेभेन एटतिरको हो लक्ष्मण सापकोटा हुनुहुन्थ्यो प्रसा यहाँ उहाँले चाहिँ सर्वदा बाङ्मै प्रतिष्ठान चाहिँ यहाँ स्थापना गर्नुभएको थियो र उहाँ अध्यक्ष पनि हुनुहुन्थ्यो अन्त र उहाँले चाहिँ हामीलाई यहाँ बस्ने जति जतिलाई चाहिँ अब एउटा एकदमै इन्ट्रेस्टेड भएको साथीहरूलाई साहित्यमा साथी लिप्त हुनेहरूलाई चाहिँ उहाँले धेरै ऊर्जाशील बनाउनु भएको थियो त्यो ताका यो बालुवाको भूमि मरुभूमि सहरमा सर्वदा बाङ्माई प्रतिष्ठान नाम दिएर केही कविहरू जमघट हुन्छन् यो सन् दुई हजार सात आठतिरको कुरा हो र बस्छन् एकले अर्काका कविताहरू सुन्छन् सुनाउँछन् र त्यो क्रम चलिरहँदा त्यो चोकको नाउँ नै सर्वदा चोक भनेर राख्छन् यो बडा रमाइलो एक किसिमको एउटा मिठो अनुभूतिको कुरा हामीलाई कवि दिपराजले भनिरहनु भएको छ तपाईँको विधा के कविता मात्रै चलाउनुहुन्छ कि अरू विधामा पनि कलम चलाउनुहुन्छ म विशेष मेरो कविता नै हो मेरो विशेष विधा चाहिँ कविता नै हो अरू चाहिँ भनेको फाटाफुट यसो कहिलेकाहीँ अब गजलहरू अब धेरै अहिले गजलका साथीहरू उहाँहरूले चाहिँ धेरै उर्वर बनाइसक्नु भएको छ यो गजलको भूमि भने पनि फरक पर्दैन फर अब कविताको विधा भएका साथीहरू थोरै छन् अहिले गजलमा चाहिँ एकदमै धेरै हुन्छ त्यो भएर पनि एउटा यो इन्भाइरोमेन्टले पनि कहिले काहीँ थोरै एक दुईवटा कहिलेकाहीँ ले लेख्ने गर्छु खासै मेरो त्यस्तो धेरै चाहिँ गजल चाहिँ छैन मेरो चाहिँ म यहाँ यही तलाहरू माथि उक्ले मैले कति तल उक्ले पनि थाहा छैन मलाई उमाकान्तजीले सम्भवतः आठौँ तलामा उकाल्नु भएको छ र एउटा फ्ल्याटभित्र प्रवेश गर्ने बित्तिकै तिनवटा कोठाहरू छन् पृष्ठभूमिमा यहाँ प्रेसर कुकरको आवाज पनि सुनिरहेको हुनसक्छ सायद भात पाकिरहेको छ पछाडि अर्को कोठामा हामी ढोका बन्द गरेर एउटा कोठाभित्र बसेका छौँ र यही कोठाभित्र एउटा काठको बाकस जस्तो गुमुक्क एकजना दुईजना मात्रै मुस्किलले अटाउन सक्ने ठाउँ छ जहाँ म हेडफोन देख्छु मिक्सर बोर्ड देख्छु र मैले यो खोलेर हेरेको छैन तर स्टुडियो छ यहाँभित्र भन्ने सुनेको छु दिपराजीकै पहलमा यो स्टुडियो तयार भएको भन्ने पनि सुनेको छु अब म यो बारे तपाईँसँग केही जिज्ञासा राख्छु किनभने तपाईले गीत सङ्गीतमा पनि रुचि राख्नुहुन्छ भन्ने कुरो हामीले कुराकानी गर्नुभन्दा पाँचै मिनट अगाडिको बसाइमा मैले छुस्छ सुनेको छु अलिकति हजुर यो मेरो विधा चाहिँ सङ्गीतमा सङ्गीत र गायन दुवैतर्फ हो र सङ्गीतभन्दा अलिकति बढी गायनतर्फ पनि हो र म आफै बिहानी कला केन्द्र मोरङको उरबारीको बिहानी कला केन्द्रमा दुई हजार पचा उन पचास पचास सालतिरदेखि त्यहाँ मैले चाहिँ शिक्षा लिएको हुँ र पछिल्लो अलिकति त्यहाँभन्दा माथिल्लो शिक्षा मैले हाम्रा रेडियो नेपालका वरिष्ठ सङ्गीतकार आनन्द राईज्यूबाट पनि लिएको हुँ र उहाँले मलाई धेरै सङ्गीतमा धेरै उहाँले सहयोग पनि गर्नुभएको छ र त्यो एउटा मनभरि बोकेर मात्रै पनि विदेशमा हौँ या स्वदेशमा हौँ कहीँ गएर पनि त्यसरी अडिन नसकिँदो रहेछ यहाँ आएर गीत गाउने क्रममा सङ्गीत गर्ने क्रममा यसरी लिप्त हुँदै जाँदाखेरि धेरै अब म जस्तै उहाँहरूलाई चाहिँ एउटा चाहिँ मनमा भएर पनि बाहिर के गर्न सकि के अरे नसकिरहनु भएको अवस्थाले गर्दाखेरि पनि मैले एउटा उहाँहरूको लागि एउटा यो स्टुडियो मैले खोलेँ र यहाँनिर उहाँहरू पनि अब बाहिर रेकर्ड गर्नु एकदम महँगो पर्छ त्यस कारणले केही सहुलियत मूल्यमा उहाँहरूलाई सहयोग जति जतिकै गरेर मैले गीतहरू यहाँनिर चाहिँ रेकर्ड गर्ने गराउने गरेका छु यहाँनिर र यही क्रममा चाहिँ यो स्थापना गरेको मैले यहाँनिर कति राम्रो रह। कति मिठो कतिवटा गीत गाउनु भयो अहिलेसम्म मेरो लगभग धेरै छैन त्यो दुई दर्जनमाथि होला अब त्यस्तै लगभग कविता सुन्दै गर्दा कविलाई मैले एउटा गीत सुनाउनु त तपाईँको स्वरको भन्यो भने अन्याय त हुँदैन हुँदैन मेरो हालचालै मेलिना राईसँग डुएट गीत छ मेरो भर्खर भर्खरै भन्दाखेरि सात आठ महिना अगाडि रिलिज भएको छ त्यसको म एक स्थाइल पनि सुनाउँछु तिम्रो साथ खुमोहले टाढा जान सकिनँ मै दासी तिम्रो मायाको तिम्रो साथ खुमोले टा जान सकिना मै दासी तिम्रो मायाको सारी नजावेक ल बनाए साडी नजावे कि ल मै प्यासी तिम्रो छाएको तिम्रो सासको मोहलले टाढा जान सकिन मै दासी तिम्रो मायाको धन्यवाद कति मिठो गायन सुनाउनु भयो कवि दिपराज नियोङहाङ गायक पनि हुनुहुन्छ र मैले यो रहस्य भर्खरै पटाक्षेप गर्दैछु मैले केही बेला अगाडि चाहिँ सुनेको थिएँ यति मिठो स्वर पनि रहेछ तपाईँको कविता र गायन दुबईमा सायद जम्दै हुनुहुन्छ जम्ने समय आउँदैछ र जमिरहनु भएको छ कविता लामो समयदेखि लेखिरहनु भएको छ दुबईमा बस्नुहुन्छ र दुबईको नजिकै राजधानी सहर अबुधाबीमा बस्नुहुन्छ हामी युएईलाई प्रायः दुबई नै भनेर बुझ्छौँ भन्नलाई सजिलो पनि लाग्ने भएको हुनाले म कविता वाचन गर्नलाई अनुरोध गर्छु म अर्को कविता प्रयोग र चेतनामा हामी भन्ने कविता वाचन गर्ने गरकालै उकालोको तथ्य कहिले ओह्रालै ओह्रालोको तथ्य कहिले उकालै उकालोको तथ्य कहिले ओह्रालै ओह्रालोको तथ्य कि हामी दुई कोणमा छौ र प्रतिवादमा आकाश र धरतीको मिलन असम्भवमा सम्भव देख्छु मैले पढेको आकाश धरतीभन्दा धेरै टाढा छ अथवा धेरै माथि छ तर मैले बुझेको आकाशमा धरती छ केवल खोपडी जता घुमायो आकृति त्यतै देखिन्छ तब विकल्पमा हातको औँलामा पृथ्वी घुमाएर फनफनी खोपडीमा खोपडीलाई ब्रह्माण्डमा राखेर रा, हामीले संसार हेरिरह्यौँ सदिउँदेखि मैले कहाँ देखिनँ र तिमीले कहाँ देखेनौ हाम्रो गवेषणको गमेषणले भेट्टाएका तथ्याङ्कहरूमा इजिकल टु एमसी स्क्वायरबाट लाम्फुस्रेका चोइटाहरू अक्सिजन घर्षणमा जलेका छन् सिद्ध भयो तर प्राप्ति भएन त्यो सकियो आफ्नो रूपान्तरण के हो र कसरीलाई अर्को गवेषणबाट ए स्क्वायर प्लस बी स्क्वायर इजिकल टु ए फेरि समीकरण गर्दै निरन्तर अभ्यासमा वर्तमान एउटा परखनली शिशु देखिएको छ जसले मानव किन्तनमा सिद्ध र प्राप्ति एकैचोटि खोज्दछ चाहे मन्दिरको घन्टा गुन्जाएर चाहे चर्चको क्रसमा झुकेर चाहे मुन्दुम गाएर चाहे मानेपिम्बी हो उच्चारण गरेर चाहे मस्जिदको अजानमा घोप्ट परेर चाहे आइन्स्टाइनको प्रयोगशालामा केमिकलसँग खेलेर आकृति र चेतना हो दुवै खोजिएको हो एकसाथ नत्र अपुरो छु र हुन्छौँ अथवा खेतबारीको एक बुख्याचा युगको पिठ्यौँमाथि तर्साउँछ नवयुगलाई अथवा अचेतनामा चेतना तर्साइरहन्छौँ हामी धन्यवाद हमी कवि दीपराज निंगहांग तबला उजालो रेडियो नेटवर्क काठम्डू में नब्बे मेगाहर विभिन्न रेडियो स्टेशन बाद एक साथ कार्यक्रम एकल कविता वाचन सुंद कवि दीपराज निंगहांग आबुधाबी बस् यूएई को राजधानी शहर हो सन् दुई हजार छखि निरंतर वहां यूएई में कविता ख् गायन भी एनएमसी हस्पिटल न्यू मेडिकल सेन्टर हस्पिटलमा उहाँ यहाँ कार्यरत पनि हुनुहुन्छ आज हामी उहाँका कविता सुन्दै कुराकानी गरिरहेका छौँ उहाँका बाँकी कविताहरू लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको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 कार्यक्रम एकल कविता वाचन में तैं स्वागत है उजालो रेडियो नेटवर्क काठम्डू में नब्बे मेगा हर्ज संगे उजालो अनलाइन डट कम रोबाइल में उजालो एप्लीकेशन बाजालो म एकल कविता वाचन सुनी रह एकल कविता वाचन यमी यूएई को राजधानी शहर आबुधाबी में बसर तैयार कर सन् दुई हजार छदि यह क्षेत्र में काम करते आीपराज नेंगंगहांग जिसक जन्म ताप्लेजुंग में भो रोरंग पथरी में अगले घर वहांसंगो समयदि वहां कविता लेख् मैं एटा सदर्भ फिर यहाँ जोड़ा उपयुक्त होोक जहाँ नेपालीहरू बसेर सन् दुई हजार सात आठतिर आफ्ना कविताहरू सुन्ने सुनाउने गर्नुहुन्थ्यो त्यो चोकको नाम नै ना नेपालीहरूले पछि सर्वदा चोक भनेर गरिदिनुभयो र त्यो ठाउँको नामै सर्वदा चोक भनेर अहिले पनि नेपालीहरू माझ लोकप्रिय छ प्रख्यात छ हामी त्यस्ता कविसँग आज बसिरहेका छौँ जसले विभिन्न बिम्बहरूलाई उडेर आफ्ना कविताहरू लेख्दै आउनुभएको छ गद्य कवितामा एउटा राम्रो हस्ताक्षरको रूपमा स्थापित भइसक्नुभएको छ एउटा पुस्तक पनि प्रकाशित गरिसक्नुभएको छ र कवितालाई असाध्यै धेरै माया गर्नुहुन्छ उहाँले अघि भनेका कुराहरूबाट गजल र कवितासँगको तुलना अहिले पछिल्लो समय फस्ट आएको गजलका प्रसङ्गहरू ल्याएकोबाट उहाँको कविताप्रतिको प्रेम प्रष्ट हुन्छ अब म फेरि कवितातर्फै लैजान्छु कवि दिपराज नियोङहाङलाई फेरि स्वागत गर्दै एउटा कविता वाचन गर्नलाई अनुरोध गर्छु धन्यवाद अब अर्को एउटा कविता सिद्धान्तमाथि एक सैद्धान्तिक बिम्ब भन्ने अर्को एउटा कविता लिएर आउँदैछु म बोल्दै जाँदा पाइलाहरू अघि बढ्दै केही सिद्धान्तहरूबाट निकै के पर हुन्छु त्यसो त आफ्नै गतिले हुइकिनुले आफ्नो बाटो र गन्तव्यप्रतिको विश्वासमा भन्दैछु भेडीगोटभरि खेलेर साइल आ, साइला माइलाहरू रमेर भिरहरूमा उमारेका छन् उत्तिसहरू देख्दछु भिरहरूमै फुलहरू फक्रेर बनेका छन् लाली गुराँसहरू त्यसो त उनीहरू पाहाड हुन् शिखर पहाड हुन् शिखर हुनुले देशको नक्सा कोरिएको छ र म कोरिएको छु मेरो देशको नक्साबाट म मेट्दछु सिद्धान्त यहाँनिर किनारा नागेर उक्लेको सुनामी छालबाट आइन्स्टाइन आविष्कार र आश्चर्य आश्चर्यका हुलहरू एक विनाश र विध्वंस बोकेर अघि हिँड्द हिँड्दछलाई र लेख्दछु आविष्कार जीवन र बोधहरू त साइला माइला नै हुनुको ठम्याइले भेडीभोट र भिरहरू म सुन्दर देख्दछु सुन्दर देख्नुले सुन्दर भएका छन् विश्लेषणपछिका संश्लेषणहरू सुन्दर देख्नुले सुन्दर भएका छन् विश्लेषणपछिका संश्लेषणहरू त्यसैले चिन्तन जन्मिएको छ र जन्माएको छ मभित्र प्रति चिन्तनहरू त्यसैले लाठीहोलीको पानीप्रति चिन्तनमा मेरो नायल नदी नायल नदी बग्दछ त्यसैले मैले खेलेको चौरप्रति चिन्तनमा विश्व प्रतिष्ठित खेलकुद मैदान हुन्छ त्यसैले मैले पढेको बोक र स्कुलप्रति विश्वविद्यालय हो यसर्थ म जिउँछु म सोध्छु म सक्छु र म गर्छुको सूत्रमा चेतनाले उचालेर म ब्रह्माण्ड हेर्छु र सुन्छु आवाजहरू अह फरक छैन कति पनि मेरो मस्तिष्क घुम्दाको आवाजभन्दा धन्यवाद धेरै राम्रो हो कविता हामी कविता सुन्दैछौँ यति बेला आबुधाबीको एउटा भवन जहाँको आठौँ तलामा हामी बसिरहेका छौँ कवि दिपराज नेयोङहाङ हुनुहुन्छ म कार्यक्रम प्रस्तोता छु र सँगसँगै उज्यालो सहकर्मी उमाकान्त पाण्डे नबोलिकन चुपचाप बसेर यी कविताहरू सुनिरहनु भएको छ सायद उहाँलाई सधैँ समाचार लेखिरहने व्यक्ति आज कवितामा पनि रस बसिरहेको छ भन्ने मैले उहाँको अनुहारको भाव हेरेर पढ्दैछु हामीले पढ्दा उगारेर बाहिर हेर्दा अग्ला अग्ला गगनचुम्बी भवनहरू चौसठी तलाका पैँसठी तलाका सम्भवतः सय तलाका भवनहरू यहाँबाट देख्छौँ म कवि दिपराजीलाई सोध्छु हामीले नेता अग्ला अग्ला हिमाल अग्ला अग्ला पहाड़ देखकर कविता फुराथ्यूं ठूला झरना देखकर कविता फुराथ्य आबुधाबी को मरुभूमि को यह शहर जहां गगनचुंबी भवन देखिं तबे अभी आठों तला संभवतः तब काम कर अग्ला ठावर में गुजर अगला बिल्डिंग में पुग्न हिंक मैनमेड भेल ने बनाकर मानव निर्मित ये सृजना यी इन्फ्रास्ट्रक्चरहरूबाट फुर्ने कविता र हाम्रा हिमालहरूबाट फुर्ने कवितामा फरकपना हुन्छ कि हुँदैन अथवा फुर्नुमा हुँ यसले फरक पार्छ कि पार्दैन यो फुर्नुमा फरक पार्छ कि पार्दैन भन्ने कुरो चाहिँ विभिन्न परिस्थिति विभिन्न कालखण्ड विभिन्न भूगोलका चाहिँ बनावटहरूले विभिन्न तरिकाबाटै फुरे पनि स्रोत चाहिँ एउटा नै हुँदो रहेछ होइन जस्तै अब नेपालमा हुँदाखेरि एउटा हाम्रो चाहिँ एउटा हरियाली अनि त्यो एकदम कलकल लाउँदो पानी भएको छङछङ बग्ने छराहरू नदीहरू ती हिमालहरू त्यो सबै वातावरणले गर्दाखेरि हामीलाई कविता फुर्छ अब त्यो भनिरहँदाखेरि हामी मरुभूमिमा आइपुगिरहेछौँ ठ्याक्कै त्यसको उल्टो अब यो हुँदाखेरि के त्यहाँ हुँदाखेरि फुरो अब यहाँ नहुँदा त्यो सम्झेर फुरो फेरि मरुभूमिमा जतिखेर प्यास लाग्छ हामीलाई अनि यहाँको त्यो बोटलको ओसिस पानी होइन त्यो झरनाको चिसो झर्दै गरेको पानी त्यो कलकलाउँदो एकदम सङ्ग्लो खोलामा बग्दै गरेको पानी त्यहाँ मुख गाडु जस्तो यहाँ होइन त्यो यहाँ बोटलको पानीले प्यास कहिले पनि नमेट्दो रहेछ भर्खर घाँटीको प्यास चाहिँ यहाँको बोटलको पानीले मेट्दो तर आँटको पानी नमेट्दो रहेछ त्यो भएर पनि हामीले फेरि पनि फर्केर तिनै हिमाल सम्झिन्छौँ जब यहाँ गर्मीले हामी पाक्छौँ त्यो चिसो सम्झिन्छौँ जब हामी तिर्खाउँछौँ हामी त्यही चिसो पानी सम्झिन्छौँ र आँत भरे जस्तो हुन्छ त्यो सम्झेर त्यो सम्झनामा त्यसले पनि हामीलाई एउटा चाहिँ प्रस्फुटन गराउन चाहिँ एकदमै ठुलो त्यहीँबाट चाहिँ त्यो एउटा अङ्कुराउने चाहिँ यहाँ बसे पनि यहाँको वातावरण जति सताउँछ जस्तै हामीले चाहिँ आमालाई छोडेर टाढा पुगेपछि हामीले सयौँ आमाहरू भेटे पनि त्यो वास्तविक आमाको खाँचोमा हामी त्यहीँ मनबाट चाहिँ हृदयबाट त्यहीँ पुग्छौँ त्यस्तै हामी चाहिँ यो साहित्य भने पनि जति टाढा गयो उति हामीलाई चाहिँ समझना एडा तैंक यादगार चीजों रवश्यक पड़े विभिन्न कुरा हमी नुरा साहित्य बसर फुर्द रहे कीठो करी बताइ असाध रमाइी भू कवीपराजी मैं अज जो एटा सा मिस कर समझा अथवा देश दुख्ता प्रकट करने भावभंदा कवि एक्सप्रेसन अज सजिल करी सब भुई हजार छि दु हजार अठारह भनेको उन्नाइस हजुर अहिले त तेह्र वर्ष बितिसक्दाखेरिको एकदमै त्यो आफूले सङ्घर्ष गरेको दुःख गरेको प्रवासको जिन्दगीलाई कसरी फर्किनुहुन्छ कहिले काहीँ छोटोमा भन्नु पऱ्यो भने अब यहाँ बसेको लामो समय भयो होइन बाह्र तेह्र वर्ष भनेको छोटो समय होइन निकै लामो समय भयो आफ्नो मातृभूमि छोडेर आएको अब यहाँको ढुङ्गाले पनि चिन्छ यहाँको माटोले पनि चिन्छ अब झन्नै झन्नै अब हाम्रो उमेरको आधा जिन्दगीको एक पाटो यहाँ हुनु आँट्यो तर पनि जुन माटोबाट हामी जन्म्यौँ र जहाँको धुलोमा खेल्यौँ जहाँ हुर्क्यौँ ती कुराहरू चाहिँ संसारमा नेटिभ भन्ने कुरो चाहिँ जहिले पनि त्यो नेटिभ भन्ने कुरो चाहिँ त्यसको चाहिँ यति भ्यालु हुँदो भन्ने चा, कुरो चाहिँ लेखेर भन्दा पनि फिल गरेर हुने कुराहरू रहेछ यहाँ हामीलाई पैसा कमाउँछौँ यहाँनिर जति दुःख गरेर भए पनि होइन पैसा कमाउन आएको पैसा कमाउँछौँ यहाँनिर हामीलाई केही खानु मन पऱ्यो भने पनि हामी खान्छौँ खेल्छौँ होइन त्यसमा केही छैन त्यो हामीलाई पुग्छ तर पनि हामीले खोजेको त्यो अर्ग्यानिक च्याख्ला त्यो हामीले खोजेको अर्ग्यानिक ढिँडो अनि ती हाम्रा दिदी आमाले पोल्ने गरेको त्यहाँदेखि सेलरोटीहरू यी गुन्द्रुक हामीले बनाएको आफ्नै हातले बनाएको गुन्द्रुकहरू यी स्वादहरू चाहिँ हामीले यहाँनिर आएर चाउचाउ र त्यो फ्रोजन चिकन मटनमा चाहिँ हामीले पाउन सकेनौँ र त्यो फर्किँदाखेरि त्यही स्वादहरूले पनि अनि विभिन्न कुरोहरूले पनि एउटा दृश्यले पनि स्वाद दिएको हुन्छ मलाई यहाँबाट फर्किँदाखेरि काठमाडौँमा सबैभन्दा पहिला मलाई चाहिँ यहाँ उडिसकेपछि काठमाडौँको एउटा दृश्य देखिन्छ त्यो दृश्य मलाई नेपाल पुग्नु भनेको सबैभन्दा पहिला त्रिभुवन विमानस्थलमा चाहिँ त्यहाँ जब प्लेनले ल्यान्ड गरेर म ओर्लिन्छु त्योभन्दा खुसीको क्षण मेरो अर्को हुँदै हुँदैन प्रवासमा बसेर त्यो फर्किँदाखेरिको चाहिँ त्यो एउटा यतिवटा त्यो खुसी जमेर बसेको हुँदो रहेछ त्यो खुसी म त्यहाँनिर एकदमै पाउँछु र जहिले जाँदाखेरि पनि मेरो चाहिँ प्रवास र प्रवासमा मैले जति दुःख गरेँ पनि जति दुःखमा बसेर जसरी बसे पनि त्यो काठमाडौँ विमानस्थलको चाहिँ माटो मैले छोएपछि अनि स्वादेश र देशमा मैले कति मेरो भिन्नता हुन्छ र मेरो मनमा दिलमा कतिवटा चाहिँ एउटा फिलिङ्सहरू कस्तो आउँदो रहेछ भनेर चाहिँ त्यहाँ पुगेर टेकेपछि त्यस्तो हुन्छ मलाई बडा मिठो गरी बताइदिनु भयो कवि दिपराज नेयोङहाङसँग हामी एकल कविता वाचनमा छौँ आज उहाँ ताप्लेजोङमा जन्मनु भएको मोरङ पथरीमा अहिले उहाँको घर छ सन् दुई हजार छदेखि उहाँ युएईमा बस्दै हुनुहुन्छ र आज हामी दुई साल पुस तेइस गति तयार गरिँदै गरेको यो कार्यक्रम एकल कविता वाचन अबुधाबीमा बसेर तयार गरिरहेको कार्यक्रम हो उहाँ गायक पनि हुनुहुन्छ मैले अब यति बेला फेरि उहाँको एउटा गीत सुन्न रहर गर्दैछु कविजीलाई गायक भएको पनि सँगसँगै म प्रस्तुत गरिरहेको छु एउटा गीत सुन्न सकिन्छ अवश्य अघि एउटा गाइसक्यौँ होइन त्यो एकचोटि हर्मोनियममा अब एकचोटि ट्राई गरौँ कि जस्तो लाग्यो हर्मोनियम पनि ल्याउनु भएको छ हर्मोनियम मैले नेपालबाटै ल्याएको छु हर्मोनियम एकचोटि अलिकति बजार श्रोताहरूलाई सुनाउँ कि जस्तो लाग्यो तयारी गर्नुहोस् न त हर्मोनियमको यहाँ सुखहरू छन् सयलहरू छन् असाध्यै धेरै मान्छेले निर्माण गरेको सुख सुविधाका सहरीकरणका साधनहरू छन् तर पनि मन दुख्छ जब काठमाडौँ विमानस्थलमा उत्रिँदाखेरि मेरो योभन्दा खुसीको क्षणहरू केही हुँदैन भनेर हामीलाई कवि दिपराजले भनिरहनु यो आवाज उहाँको मात्रै होइन एउटा सिङ्गो नेपालीहरूको जो प्रवासमा जीवन बिताइरहनु भएको छ उहाँहरूको प्रतिनिधि आवाज हो र सँगै यहाँ उहाँले सङ्गीतलाई माया गरेर नेपालबाट मगाउनु भएको रहेछ तयारी गर्दै हुनुहुन्छ र उहाँको एउटा गीत हामी हार्मोनियमै सुन्दैछौँ एकल कविता भाषणमा यो गीत चाहिँ शब्द चाहिँ आदरणदाय साहित्यकार वसन्त चौधरीले लेख्नुभएको कविता हो तर हाम्रो वरिष्ठ सङ्गीतकार एउटा नेपाल सङ्गीतकार राई राईज्यूले चाहिँ यसलाई अति मिठो गरेर सङ्गीत गर्नुभएको छ त्यसको एक स्थायी म तपाईँहरूलाई गाह्रो सुनाउँदैछु छा मई मई नई तिमी ल समझ मन सा खेरा तिमी लाई देखे झेलक नै पानी दिन छैन मैले तिमी दिन धन्यवाद यसलाई युट्युबमा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ भिडियो सहितको छ बडा मिठो हमीं हार्मोनियमें यो गीत सुन्य हार्मोनियम लवि दीपराज नेंग हमी आज एकल कविता वाचन में बस मैं एकपटक फेरी बताऊँ अबुधाबी में छूं उजालो सहकर्मी उमाकांत पांडे म अचुत घिमिरे र आजका कवि दिपराज नियोङ हाङ अब समय त धेरै छैन तर तपाईँसँग यति मिठा कुरा भइरहेका छन् कि मलाई यो कुराकानीको क्रम बन्दै गर्नु मन छैन समयले चाहिँ हामीलाई होइन समय सकिन लाग्यो भन्ने सूचना गरिरहेको छ त्यसैले म एउटा कवितातिर ल्याउँछु तपाईँलाई दिपराजजी धन्यवाद छ तपाईँले यति लामो समय दिइसक्नु भएको छ म आज एकदमै प्रफुल्लित भएको छु यो मौका दिनुभएकोमा फेरि एउटा मेरो आफ्नो कविता फेरि अर्को बौद्धि वृक्ष र हामी भन्ने अर्को एउटा कविता म सुनाउनु गइरहेको छु भत्किएको पुरानो दिवारभित्र भत्किएको पुरानो दिवारभित्र म मेरो गाउँसँग बाँचेको छु म मेरो गाउँसँग बाँचेको छु मिरुमेरै हुन नपाउँदै खिड्कीबाट स्वतन्त्र दृश्य दृष्टिहरू उडेर जान्छन् म पर मैले पिउने जरुवा पानीको मुहानसम्म र खेल्छन् खेलिबस्छन् तमोरका तरङ्गहरूसँग तिते माछा भएर सलल ल सलल खेल्छन् खेलिबस्छन् तमोरका तरङ्गहरूसँग तिते माछा भएर सल ल ल सल लल ल यतिखेर देश तातिएको छ रेगिस्तान भुल्ने गरी मान्छेहरू त्यही तमोरको सहारामा बाँच्थे बाँच्दछन् यतिखेर देश तातिएको छ रेगिस्तान भुल्ने गरी मान्छेहरू त्यही तमोरको सहारामा बाँचेथे बाँच्दछन् तेही जरुआ पानी सहारामा सहारा में बांच थे बाच्द बाचे बाची रह मेसोपोटमिया मटो को ढिस्कोमा थी बाची रह बोधी वृक्ष मटो एक ढिक्का हम समझना बोकेर एक ढिक्का हम समझना बोके उठी गई बोधिसत्वर समझे उठि गएका बोधि सत्तहरूलाई सम्झेर कति मिठो कति मिठो बोधिवृक्ष र हामी शीर्षकको कविता हामीले सुन्यौँ कवि दिपराज नेयोङहाङको आवाजमा अब एउटा मात्रै कविता सुन्ने समय छ त्योभन्दा अगाडि तपाईँको मलाई अभिव्यक्ति शैली सायद कविको भएर पनि होला निकै मिठो लागिरहेको छ एकदमै कविशैलीमै तपाईँले अभिव्यक्त गरिरहनु भएको छ म तपाईँबाट एउटा यस्तो अभिव्यक्ति चाहन्छु यति बेला उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट कति परिवारमा सुन्दै हुनुहुन्छ यो कार्यक्रम जहाँ चाहिँ युए मात्रै नभएर अरू प्रवासमा बसेका नेपालीहरूका अभिभावक होला परिवार श्रीमान श्रीमती होोरा छोरी हो सुनी परिवार जसरी तबारा हुआ यो संदेश जाओस् रेगिस्तान को कि हम झरना सुन हम्रा वनपा सुन कवि को सदेश के होना सब तो कंट्रास्ट दिखाखी सर्वप्रथम तब साहित्य प्रेमी साहित्य अनुरागी अम्रा अभिभावक जहां सुनी रख्ए धेरै धेरै तपाईँहरूलाई धन्यवाद छ सुनिदिइराख्नु भएको छ रक्षितजीले मलाई यहाँ साथ दिइरहनु भएको छ उज्य हाम्रो उज्यालो उज्यालो तपाईँहरूको उज्यालो सहकर्मी उमाकान्त पाण्डेजी पनि हुनुहुन्छ अब एउटा के छ भने रेगिस्तानमा आएर मैले यो प्रचण्ड गर्मी अनि उराट यो बालुवाहरू देखेर मैले आफूलाई यति गर्ाने कि म नेपाली हुनुमा मैले त यहाँनिर हजारौँ डलरहरू खर्च गरेर एउटा रुख रोपिन्छ तर हामी चाहिँ हजारौँ डलरहरू खर्च गरेर रुख काट्दैछौँ हामी नेपालमा बसेर हाम्रो आफ्नो सम्पत्ति आफ्नो प्रकृतिभन्दा ठुलो अर्को सम्पत्ति यो पृथ्वीमा छैन रहेछ हामी तिनै प्रकृतिको लागि प्रकृतिले हामी हाम्रो लागि प्रकृति बाँच्छ भने प्रकृतिको लागि हामी बाँच्न जरुरी छ र त्यही हो साहित्य उमार्ने पनि त्यही हो गीत उमार्ने त्यही हो हामीलाई जिन्दगी उमार्ने पनि त्यही हो र हामी खासै हाम्रो पौरख नङराहरू घोट्याउनलाई हामी विदेश गइरहनु पर्ने पर्छ भन्ने रहँदो रहेछ हामी चाहिँ जा अब जति पनि नेपालीहरू मरुभूमिमा आएका छन् फँसेका छन् उनीहरू यहाँनिर रहरले बसेका छैनन् र बस्न चाहन्नन् पनि इभन म पनि यहाँ बस्न चाह एक री पनि बस्न चाहन्न तर एकचोटि आएर फसेपछि निस्किन गाह्रो पर्छ त्यस कारणले गर्दा आउने भन्दा बस्ने चेष्टा बसेर के गर्ने चेष्टा नेपालमा त्यो सबैभन्दा ठुलो कुरो के अरे हुन्छ र हामीमा जे छ त्यो अरूमा पक्कै पनि छैन त्यो किनभने हामी यति धनी रहेछौँ यति हामी चाहिँ ती, हरेक कुरोलाई धनी छौँ त्यसै त्यो सबै तिन तिनै कुराहरूलाई चाहिँ हामीले जगडना गर्न सक्यौँ र त्यसको महत्त्वहरू बुझ्न सक्यौँ भने हाम्रो विदेश मात्र होइन संसार हाम्रो नेपालै हुन्छ मिठो सन्देश म अब एउटा कविता सुन्ने समय छ कवि दिपराजी एउटा कविता सुनाइदिनुहोस् न हस् यो अलिकति अलिकति फरक ढङ्गको छ विभिन्न एङ्गलहरूबाट दृश्यहरू हेर्दा विभिन्न भिन्दै भिन्दै देखिन्छ र हावा एकतिरबाट बहाउँदाखेरि त्यो ठोकिएन भने त्यसको स्पर्श पनि थाहा पाइँदैन र हावाको विपरीततिरबाट प्लेनले धकेन भने हवाईजहाज धकेन भने त्यो हवाईजहाज पनि उड्दैन त्यस्तै मैले यो धकेल्दाखेरिको र एकअर्काको घर्षणको र विपरीत दिशाको एउटा कविता म तपाईँहरूलाई भन्न जाँदैछु किनभने मान्छेले एउटा नकारात्मक ठाउँबाट सोचेँ भने पनि एउटा कुरो नयाँ कुरोहरू देखिन्छ त्यस्तै यो चाहिँ मैले पूर्व अस्ताउँदै गरेको घाम भनेको छु पूर्व अस्ताउँदै गरेको घामहरूले तपाईँको तपाईँहरूको दिमागमा कतिको घाम लगाउँछ त्यो तपाईँहरूले महसुस गर्नुहोला पूर्व अस्ताउँदै गरेको घाम उदयमान घाम चिसो सेकाउँदै निस्किन्छ उदयमान घाम चिसो आङ नि सेकाउँदै निस्किन्छ घुङी सिपीको हराउँ दोबास छेपारोको कथासँगै राउटेर कमैयाका गाउँहरूमा गल्ली गल्ली गल्लीहरू जङ्गल गरेको देखिरहेको छु राउटे रा कमैया का गांव गली जंगल पस्ते गरे को देखी रहे रात उज कहीं उज्यो रात कहीं रातर उज कहीं उज्यो रात कहीं लाटकस चमेरा का आंखा में उज्याला रात टर्की को घुर्माइलो पन्हाट अबिरलि पिरामिड का लाश मरे भ नवयुगलाई अवलोकन गरिरहेछ पिरामिडका लासहरू मरेरै भए पनि नवयुगलाई अवलोकन गरिरहेछन् मूर्तिवत जिउँदो मान्छेको एक हुल डोलपाली डाँडा पाखाबाट निहाल्छ मूर्तिवात जिउँदो मान्छेको एक हुल डोलपाली डाँडा पाखाबाट निहाल्छ लालीमय आधारबाट नयाँ युगको उधाउँदो घाम डाइनोसरको कथा बोकेर पश्चिमबाट पूर्व पूर्व डोल्पामा अस्ताउँछ घाम आफ्नै मृत्तिकामा सदिउँ नुएर पढिरहन्छ लिनिङ टावर आफ्नै मृत्तिकामा सदियौँ नुहीएर पढिरहन्छ लिनिङ टावर युग युगका सभ्यताका कथाहरू अक्षरत सिँढी सिँढीमा लमक्क लमक्क उक्लिँदै माथि माथिबाट तल तल सिमसारका हाम्रा सिमे भूमे देवताहरू पानीबिना मर्दै गरेको देख्दा पाण्डवी कथाहरू बोकेर पश्चिमबाट बिस्तारै बिस्तारै पूर्व पूर्व सतार र मुसा गाउँमा अस्ताउँछ घाम भेद विभेद सत्य असत्य भेद विभेद सत्य असत्य उस्तै बोल्छन् उस्तै खेल्छन् राजहंसको खोजीमा समय यान बतासिरहेको छ कहीँ सत्यमय सत्य कहीँ असत्यमय सत्य मूर्तिहरू पनि किन नबरबराउन् बागमती रुगेर युगौँ बिताउँदा पनि बिरूपाक्ष उम्रिनुको सट्टा दिनानु भाँसिरहेको छ सत्यत्वको शल्यक्रियामा गएका आँसु टिर्पिलाउँदा बसाइ सर्ने धेरै धेरै जनावरहरूको कथा लुकेको देखिरहेछु जब टक्किन्छ टप्प टप्प भुइँमा जब टप्किन्छ टप भूमिमा फेरि एउटा नयाँ कथा लेखिन्छ गढेउलाहरू लमक्क लमक्क लम्किँदै इतिहास पढ्न सुरु गर्छन् माटोभरि बिस्तारै बिस्तारै गढेउलाहरू लमक्क लमक्क लम्किँदै लसक्क लसक्क लम्किँदै इतिहास पढ्न सुरु गर्छन् माटोभरिभरि बिस्तारै बिस्तारै पश्चिमबाट पूर्व पूर्व आफ्नै भूमिमा अस्ता आउँछ धन्यवाद धेरै धेरै धन्यवाद र निकै मिठो छ अझै सुन्न मन थियो तर समयले हामीलाई विदा गरिसक्यो कविदीपराज नियोङ हाङजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्न सकिन्छ सर्वप्रथम यो समय दिनुभएकोमा चुचित लगायत सम्पूर्ण तपाईँहरूको रेडियो सेट र रेडियो परिवारहरूमा म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यदि मलाई कसैले सम्पर्क गर्न चाहनुभयो भने मेरो मोबाइल नम्बर प्लस नाइन सेभेन वान डबल फाइभ एट डबल फाइभ जिरो टू सिक्स जिरो प्लस नाइन सेभेन वान डबल फाइभ यो मेरो मोबाइल नम्बर हो यो जतिखेर पनि म साथ मेरो साथमै हुन्छ र यहाँनिर आबुधाबीको एनएमसी हस्पिटलमा आएर पनि सोद्धा पनि मलाई भेट्न सक्नुहुन्छ अथवा मेरो फेसबुकमा दिप राजी डब्ल इपी स्पेस आरएजे स्पेस एनइवाईएनजी नेयङ एचएनजी ह्याङ फेसबुकमा पनि सर्च गरेर मलाई पाउन सक्नुहुनेछ माध्यमहरू यिनै नै हुन् हस् धेरै धेरै धन्यवाद तपाईँलाई तपाईँहरू पनि धन्यवाद सम्पूर्ण रेडियो सेटमा बस्नुभएका र सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यसरी नै सम्पूर्ण तपाईँहरूसँग मिल्न पाउँ र रेडियोसँग पनि यसरी नै फेरि पनि सम्पर्कमा रहन पाउँ धन्यवाद हस् त उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता भाषण युएईको राजधानी सहर अबुधाबीको इलेक्ट्रा भन्ने ठाउँबाट सन् दुई हजार यही निरन्तर रूपमा बसिरहनुभएका ताप्लेजुङ जन्मनुभएका मोरङ पत्थरी गराउनुभएका कवि दिपराज नेवाङहाङसँगको कुराकानी र कविता आजलाई यहीँ सक्छौ अर्को साता अर्का कविका साथ आउनेछौं सा। तबसम्मका लागि उज्यालो सहकर्मी उमकान्त पाण्डे र म प्रस्तोता अच्युत किमिरे विदा हुन्छौ न